का अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा डब्लू डब्लूब्लू रेडियो अर्पण डट कम डट एनपी मार्फत एकैसाथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अरियाल सरकारले सिन्धुपाल्चोकको मांखामा गएको पहिरोमा परि बेपत्ता भएका एक सय तेइसजनालाई मृत घोषणा गरेको छ बेपत्ता भएका मध्ये तेत्तीस जनाको शब भने यस अघि नै निकालिएको छ यो सँगै पहिरोमा परि मृत्यु हुनेको संख्या एक सय छप्पन्न पुगेको छ गत शनिबार विहान गएको पहिरोमा उनीहरू बेपत्ता भएका हुन् पाँच दिनसम्म खोजी गर्दा पनि जीवित नभेटिएपछि सरकारले बेपत्ता सबैलाई मृत घोषणा गरेको हो यस्तै सरकारले मृतकका परिवारलाई जनै चालिस हजार क्षतिपूर्ति दिने निर्णय गरेको छ उता पहिरो स्थलमा पहिरो खस्ने क्रम जारी रहेपछि उद्धारमा समस्या भएको छ हिजो पनि पानी परेपछि उद्धार कार्यमा कठिनाई भएको हो स्थानीय प्रशासनका अनुसार विस्थापितको संख्या चार सय छत्तीस रहेको छ भने 115 घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ त्यस्तै अधिक जोखिमयुक्त घर अझै छपन्नवटा रहेको छ प्रधानमन्त्री सुशील कोइरालालाई ट्युमर लाइसिस सिन्ड्रोमका कारण कमजोरी खोकी ज्वरो लगायतका समस्याले सताएपछि उहाँले आज कुनै औपचारिक भेटवार्ता तय गर्नु भएको छैन फोक्सोमा देखिएको क्यान्सरको गाँठो उपचारपछि पग्लदै जाँदा यस्तो समस्या देखिएकाले धपेड़ी गर्न नहुने चिकित्सकले सुझाव दिएका छनृ आज पनि औपचारिक कार्यक्रम तय नगर्नु भएको प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभएको छ सा। कम्तिमा साढे दुई महिना धपेडी गर्न नहुने चिकित्साको सुझाव भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा केही धपेड़ी भएपछि त्यसपछिको भेटवार्तालाई भने उहाँले कम गर्दै लैजानु भएको छ भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा सोल्टी होसल सोल्थी होटलमा भाषण गर्दै गर्दा प्रधानमन्त्री कोइरालालाई समस्या भएको थियो चिकित्सकले भीड़भाड़मा नजान र बढ़ी व्यक्तिसँग भेटवार्ता नगर्न सुझाव एकीकृत नेकपा माओवादीमा देखिएको विवादले पार्टी विवाह जन्ती उन्मुख भएको छ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको स्थायी समितिको बैठकले बाबुराम भट्टराई पक्षलाई पार्टी पद्धति बाहिर गएको भन्दै कारवाही गरेपछि पार्टीभित्रको आन्तरिक विवाद झनै बढ़ेको छ यसपटक नीतिगत भन्दा सांगठनिक विवाद भएकाले पार्टी मिल्ने सम्भावना कम देखिएको नेताहरूले बताएका छन् उपाध्यक्ष नारायका श्रेष्ठले नीतिगत र वैचारिक बहस भन्दा फरक विवाद भएकाले अब मिल्न कठिन हुने बताउनु भएको छ श्रेष्ठले कार्यदिशा तय गर्ने तर कार्यान्वयन का पक्ष कमजोर हुँदा पार्टी कमजोर अवस्थामा पुगेको बताउनु भएको छ भट्टराई पक्षले आगामी केन्द्रीय समितिको बैठकले पार्टी फुट्न या नफूट्ने निर्णय गर्ने बताउनु भएको छ भट्टराई पक्षका नेता देवेन्द्र पौडेलले आफूहरू आन्तरिक छलफलमा भएको र केन्द्रीय समितिको निर्णयले धेरै कुरा निर्धारण गर्ने बताउनु भएको छैठक पूर्वी चितवनमा ट्राफिक नियम उल्लंघनका घटनामा वृद्धि भएपछि ट्राफिक प्रहरीले आजदेखि विशेष अभियान शुरू गरेको छ अभियानको पहिलो दिन आज रत्नगरमा छडके चेक गरिएको छ चेकजाँचका क्रममा ट्राफिक निमोल्लंघन गर्ने सतहत्तर जना मोटरसाइकल चालक कार्यवाहीमा परेका छन् जसमध्ये तीसजनालाई स्पोधमै कार्यवाही गरिएको र सड़चालिसजना सवारी चालकको लाइसेन्स नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्य चितभनका प्रमुख प्रहरी निरीक्षक रमेश राज जानकारी दिनुभएको छ कार्यवाहीमा परेका तीसजनाबाट दस हजार राजस्व संकलन गरिएको नियन्त्रणमा लिएको लाइसेन्सका सम्बन्धित चालकलाई न्यूनतम दुई सयदेखि एक हजारसम्म जरिवाना लिएको प्रहरी निरीक्षक भेटवालले बताउनु भएको छ सा। साथै कागज पत्र नभएको एउटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ बिना हेलमेट सवारी चलाउने हेलमेटको फिता नलगाउने ब्लूबुक नबोक्ने लाइसेन्सको मिति सकिएकाहरूलाई कार्यवाही गरिएको उहाँले बताउनुभयो पूर्वी चितवनमा ट्राफिक प्रहरीको जनशक्ति कम भएपछि भरतपुरबाट जनशक्ति ल्याएर चेक जाँच गरिएको ट्राफिक प्रमुख भेटवालको भनाइ छ पर्याप्त ट्राफिक नहुँदा ट्राफिक प्रहरीले नेपाल प्रहरीको प्रहरी सहयोगमा चेक जाँच गर्ने गरेको छ अभियान अन्तर्गत क्षमताभन्दा बढ़ी विद्यार्थी बोक्ने स्कूल बसलाई समेत कार्यवाहीको दायरामा ल्याउने ट्राफिकको तयारी छ गाजामा जारी संघर्षमा बहत्तर घण्टा युद्धविराम भएपछि त्यस क्षेत्रका प्रालिस्तानी नागरिक घर फर्कन थालेका छन् इजरायली सेना र हमाज विद्रोहीबीच जारी युद्धका कारण विस्थापित भई संयुक्त राष्ट्रसंघको शिविरमा बसेका नागरिकहरू केही समयका लागि घर फर्कन लागेका हुन् उनीहरू युद्धविराम सकिनुभन्दा अघि नै शिविरमा फर्किसक्ने बुझिएको छ इजरायली सेनाले शिविरमा पनि आक्रमण गर्ने गरेकाले त्यहाँ पनि सुरक्षित हुन नसकेको नागरिकहरूको गुनासो छ यसैबीच अमेरिकी विदेश मन्त्री जोन केरीले जारी युद्धविरामलाई वार्ता र सलफलमा उपयोग गर्नुपर्ने भन्दै दुवै पक्षलाई वार्ताका लागि आग्रह गर्नुभएको छ इजिप्टको मध्यस्थानमा भएको युद्धविरामलाई सदुपयोग गर्दै युद्धविरामको समय थप्ने पनि प्रयास भइरहेको छ बहत्तर घण्टाका लागि युद्ध भएपछि इजरायली सेना पनि गाजाबाट जेरूसेलाम फर्किएको छ र नेपालको सोह्र वर्ष सो मुनिको फूटबल टोली वैदेशिक प्रशिक्षणका लागि आज बेल्जियम जाने भएको छ आगामी सेप्टेम्बरमा थाइल्याण्डमा संचालन हुने एएफसी अण्डर सिक्सटिन च्याम्पियनशीपमा सहभागिता जनाउन लागेको टोली वैदेशिक प्रशिक्षणका लागि त्यसतर्फ जान लागेको अखिल नेपाल फूटबल संघ एन्फाले जनाएको छ त्यसका लागि एन्फाले आज साँझ सभा बजे एन्फा कम्प्लेक्स सात दोबाटोमा विदायी कार्यक्रमको आयोजना गरेको छ नेपाली टोलीका कप्तान विमल खर्ती मगर बेल्जियमै रहेकाले उनले उतैबाट नेपाली टीममा सहभागिता जनाउनेछन् त्यसैगरी राष्ट्रिय टीममा परेका अनन्त तमाङ पनि यही टीमबाट खेल्नेछन् हार्डवेयर लखनऊ बकुलर पुरानों कर्मचार्य पेट्रोल पंप संगे फोन नंबर शून्य छप्पन्न पांच तिरसठी दुई नब्बे रंग रोग सेटरी टॉयलेट का फिटिंग सामान दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एसएल पेट्स को आधिकारिक को जानकारी कराइन लर्निंग एटीट्यूट मल्टीलर्निंगी मैथ साइंस नदी पांच विषय में प्लस टू गर्न पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटीच्यूट मल्टीलर्निंग एकाडेमी खैरानी चार पर्सा नारायणी डेवलपमेंट बैंक को मोबाइल अंठानब्बे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 राम्रो नतिजा ल्याउने तपाईँको सपना एजुकेशन साकार लाइन अब संपूर्ण इलेक्ट्रोनिकर एक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 सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम र नपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार